नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हातसँगै इन्टरनेट अनलाइनको डब्लूब्लूब्लू डट रेडियोर्पण डट कमबाट संसारभरि के सासनी रहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा सिन्धुपाल चोकमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या तेह्र पुगेको छ अन्य 25 चा। जना घाइते भएका छन् बुधबार बिहान सिन्धुपाल चोकको काठमाडौँ आउँदै गरेको बार दुई ख तीन छ चार पाँच नम्बरको बस थाङपालापको फ्याफुल्ला डाँडामा दुर्घटना हुँदा तेह्र जनाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक राम पौडेलले जानकारी दिनुभएको छ दुर्घटनामा ज्यान गुमाउनेहरूमा थाङपालाप तीनका रणबहादुर पाण्डे मित्र सापकोटा गीतादेवी बस्नेश शर्मिला पण्डितको मातृ शनाखत भएको निरीक्षक कृष्ण पौडेलले बसको करिब पचपन्न यात्रु रहेको प्रहरीले जनाएको छ बाटो निकै भिरालो र घुमाउरो भएको तथा क्षमताभन्दा बढी यात्रु सबार रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने पौडेलले जानकारी दिनुभएको छ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले मंगिरको पहिलो हप्ता संविधानसभाको चुनाव गर्न सरकार प्रतिबद्ध भएको बताउनु भएको छैठौं चा। गणतन्त्र दिवसको अवसरमा बुधबार काठमाडौँको टोणीखेलमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै रेगमीले राजनीतिक आधार तथा आधार तयार हुनसाथ सरकारले चुनावको मिति तोकिने समेत बताउनु भएको छ चुनावका लागि चाहिने आवश्यक ऐन कानूनको टुङ्गो लगाउन सरकारले विभिन्न दलसँग छलफल गरिरहेको भन्दै उहाँले सबै क्षेत्रबाट सरकारलाई सहयोग गर्न आग्रह पनि गर्नुभएको छ राष्ट्रपति डाक्टर रामवरण यादवको उपस्थितिमा भएको विशेष कार्यक्रममा विभिन्न जात कला संस्कृति लगायतको झाँकी प्रस्तुत गरिएको थियो यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले दिवसको अवसरमा बुधबार विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक जनालाई मान, र... मान पदवी अलंकार र पदक प्रदान गर्नुभएको छ नागरिक समाजले सरकारले गरेको विशेष कार्यक्रममा लगेर काठमाण्डुको वाणेश्वरमा छुट्टी कार्यक्रम गरेको छ दार्जीलिङ उच्च स्तरीय राजनीतिक समितिको बैठक दोस्रो पटक स्थगित भएको छ सोमबार बस्न लागेको बैठक कंग्रेस सभापति सुशील कोइराला तनाव गएका कारण स्थगित भएको थियो कोइरालाका कारण सोमबार स्थगित भएको सो बैठक बुधबार बिहान बस्ने भने बस्न सकेको छैन यसअघि चार शीर्ष नेतालाई बालुवाटार बोलाएर मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सम्बन्धी कानूनमा तीन दिनभित्र सहमतिमा आग्रह गर्नुभएको थियो तर प्रधान न्यायाधीश पदबाट रेगमीले राजीनामा नदिएको भन्दै कंग्रेस नेता सुशील कोइराला रुष्ट बैठक सकेको नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नभेजियन राजदूत आफ आरम रामिस्बेच भेटवार्ता भएको छ नेपाल निवास कोटेश्वर में बुधवार भेटमा भारंबी मुलूक को पचिल्ल राजनीतिक घटनाक्रम नया निर्वाचन लगायत का विषय में छलफल सचिवालय भेट में राजदूत राम इलिन ने दलहबी निर्वाचन संबंधी कानून बारे विवाद का बारे भैर प्रचार बारे चासो राख्नु भएको थियो जब आफ्ना नेपालले दलहरूबीच निर्वाचन सम्बन्धी बारे सहमति जुटाउन छलफल भइरहेको र केही दिनमै सहमति जुट्ने विश्वास दिलाउनु भएको थियो भेटमा उहाँहरूबीच नेपाल र नर्वे बीचको द्विपक्षीय हितका विषयमा समेत कुराकानी भएको थियो चितौर में एक महीना ब्याज लगा डूबे आत्महत्या करे रत्नगर नौ सालघर की वर्षीय सावित्री ब्याज लिने परलिद रूपया डूबे आत्महत्या करे ब्याज दलाम बस्ने ओमा रिमेशम लगे थी समय देखी फरार रहीक रिम हिजो धनगड़ी फेला पड़े उनवित्री दुई लाख मत लगे भन्द्र फेरे मानसिक दवाब कारण सावित्री आत्महत्या सिरियामा सरकारी सेनाको तर्फबाट दुई सय भन्दा बढ़ीको एक किसान हत्या गरेको सम्बन्धी एक दस्तावेज सार्वजनिक भएको छ सिरियाका विपक्षी कार्यकर्ताले तयार पारेको गरिएकामा महिला र केटाकेटीको संख्या अत्याधिक रहेको र यो नर्समारको प्रकाष्ठ भएको उल्लेख गरिएको छ अमानवीय तरिकाले सर्वसाधारणको हत्या गरेको भिडियो पनि सार्वजनिक गरिएको छ सा। गत मे दुईका दिन सरकारी सेना र मिनिसियाले अलकायदाका कार्यकर्तालाई सिरिया प्रवेश गराई बनिस शहरमा व्यापक हमला गरी सर्वसाधारणको हत्या गरेको दृश्य सार्वजनिक भएको हो तेंजिंग हिलड़ी एवरेस्ट मैराथन के उपाधि यह वर्ष रामकुमार राज भंडारी ने जितमंडारी ने सक्रर्थ को आधार शिविर देखी नाची बजार सम्मालीस को, को दूरी तीन घंटा उन्सठी मिनट पैंतालीस सेकेंड में पूरा करते उपाधि जिते प्रतिमा कुलोङ दोस्रो भएका छन् उनले निर्धारित दूरी चार घण्टा एघार मिनट पाँच सेकेण्डमा पूरा गरेका हुन् नेपाली सेनाका तीर्थ तामाङ तेस्रो भएका छन् उनले चार घण्टा बाह्र मिनट नौ सेकेण्डमा दूरी पूरा गरेका थिए पहिलो हुने राज भण्डारीले लाख रुपियाँ तथा दोस्रो हुने कुलोङले पचहत्तर हजार रुपियाँ र तेस्रो हुने तामाङले पचास हजार रुपियाँ पुरस्कार पाएका छन् यो प्रतियोगिता सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको दिन अर्थात् हरेक वर्षको मे उन्तिसमा हुँदै आएको छ जना एक सय बत्तीस जनाले भाग लिएको आयोजक हिमालयन एक्सपिडिसनले जनाएको छ म सुजिता हमाल नमस्कार